एक सय चार थोप्लो पाँच मेगा हाट एन्टेना फाउन्डेशन नेपालको प्रस्तुति नेपाल चौतारी प्रस्तुता कल्पना भट्टराई नमस्कार विविध विचार को मनाने स्वागत देशभरी का विभिन्न स्थानीय एफ एम स्टेशन प्रत्यक्ष प्रसारण भैई सब ने सब को विचार अटौने चौतारी में आज हम लैंगिक विभेद का कारण महिला स्वास्थ्य के कस्ता असर पसन्न भेरफे में छफल हमी सब स्टूडियो में पाउना परिवार निजन संघ केन्द्रीय अध्यक्ष अमो सिंह सीजापति सीजापति एगार वर्ष यहां नेपाल चौतारी मार्फत तपाईको आवाज एक साथ देशभिन्न स्थानीय एफ एम स्टेशन प्रसारण कार्यक्रम में सहभागी होना हम फोन नंबर सोह साठी फोन कर फोन नंबर फे एक पटक सोह साठी शून्य एक तीन चार पांच सात देशभरी का जुनसुक ठावो नंबर में लैंगिक विभेद महिला स्वास्थ्य समस्याको एउटा कारण हो अध्ययनहरूका अनुसार हिंसा खेपेका महिलामा स्वास्थ्य समस्या तुलनात्मक रूपमा बढी मानसिक स्वास्थ्य अन्य स्वास्थ्य समस्याका कारण सडकमा पुगेका व्यक्तिहरूका लागि हेटौँडामा सञ्चालित मानव सेवा आश्रमको अहिलेसम्मको तथ्याङ्कले पनि हिंसाका कारण स्वास्थ्य समस्या भोग्नेमा पुरुषभन्दा महिलाको सङ्ख्या धेरै देखाउँछ हिंसाको प्रकृति र अवस्था अनुसार शारीरिक मानसिक र यौन समस्या मुख्य छन् परम्परागत मान्यता लामो समयको कार्यबोध यौन तथा प्रजनन अधिकार कुण्ठित हुनु अरु नियन्त्रित जीवन बाँच्नुपर्ने लगायत महिला स्वास्थ्यमा असर पार्ने महिला हिंसाका कारणहरू देखिन्छन् घरका महिला सदस्यले खाएनखाएको ख्याल नगर्ने सबैलाई खुवाएर अन्त्यमा महिलाले खानुपर्ने चरणले पनि उनीहरूको पोषण र आहारमा अप्रत्यक्ष असर पर्छ महिनावारी प्रसूति स्तनपान जस्ता प्रत्यक्ष पोषण र सिहारको आवश्यकता पर्ने अवस्थाहरूमा उचित ध्यान नपुग्नु छोरी जन्माएका कारण श्रीमती वा बुहारी मन नपरेका कारण गरिने विभेदजन्य व्यवहारले पनि महिलाका स्वास्थ्यमा उत्तिकै असर पारिरहेका हुन्छन् महिलाहरूले लैंगिक विभेद र हिंसाका कारण का समस्या... का स्वास्थ्य समस्याहरू कसरी रोक्न सकिन्छ इसी प्रश्न को सेरोफे में छलफल कर फोन कर सोह साठी शून्य एक तीन चार पांच छः सात में मोबाइल प्रयोग श्रोता ने एसएमएस कर सकून एन सी टाइप करी स्पेस दिन अश्न व विचार लिखे पा हम नंबर पांच पांच शून्य एसएमएस कर आज हमी संग तक फेसबुक रिटर में समय भेटना सकूल आज हमीसंग स्टूडियो में हूँ परिवार निोजन संघ केन्द्रीय अध्यक्ष अमु सिंह सीजापति अमुजी यहाँ स्वागत है धन्यवाद यो एउटा कारण अब देखिन्छ लैङ्गिक यो विभेद पनि महिला स्वास्थ्यमा पर्ने एउटा समस्याको कारण हो यहाँको अनुभव के छ यसमा वास्तवमा यो लैङ्गिक हिंसा भन्ने बित्तिकै स्वास्थ्यसँग जहिले पनि जोडेरै नै आउने विषय हो यो तर हामीले लैङिक हिंसा भइरहेछ भनेर भन्छौँ तर स्वास्थ्यको विषयलाई चाहिँ हामी जुन बिर्सिरहेको अवस्था चाहिँ छ चा। त्यो अब ढिलै भए पनि हामी स्वास्थ्यसँग झन् जोडिरहेका छौँ त्यो विषयलाई लिएर नेपाल पर्यटन योजना सङ्घले पनि विगत पचपन्न वर्षदेखि चाहिँ नि लैङ्गिक हिंसामा र महिलाहरूको स्वास्थ्यमा युवाहरूको स्वास्थ्यमा काम गरिरहेको छ हामी जब, जब, जब मैले आ, मैला हिंसा भनेर भनिरहेको हुन्छौँ त्यतिखेर हामीले युवालाई छोडिरहेका हुन्छौँ अनि म चाहिँ जहिले पनि युवालाई पनि जोड्न चाहन्छु यसमा चाहिँ नि किनकि हाम्रो किशोरी युवाहरू जो हुनुहुन्छ उहाँहरू पनि हिंसामा परिरहनुहुन्छ तर हामीले महिला भन्दाखेरि चाहिँ धेरै जस्तो मलाई लाग्छ श्रोताहरूले बुझ्ने भनेको विवाह गरिसकेको महिला भनेर चाहिँ बुझ्न बुझ्नुहुन्छ होला जहाँसम्म तर वास्तवमा भन्ने हो भने युवा हाम्रो किशोरी युवाहरू पनि उत्तिकै यो छोरीदेखि महिलासम्म जो छोरी भएर जन्मेको लैङ्गिक हिसाबले छोरी भएर जन्मिसके पछाडिको महिलाको कुरा गर्नु पर्यो हामीले लैङ्गिक हिंसा हुनसक्छ हुन्छ यो हिंसा अथवा विभेद हुन्छ यसको कारण अनि महिलाको स्वास्थ्यमा जुन समस्या पर्छ नि त्यसको जुन अब कनेक्सन भन्छ स्वास्थ्य यो चाहिँ खास भने स्वास्थ्य भन्ने बित्तिकै सबैसँग जोडिन्छ कि यो चाहिँ महिलासँग मात्रै जोडिने होइन तर विशेष गरेर महिलालाई नै विशेष रूपमा हेर्ने कारण किन आर्थिक रूपले पनि हामीले हेर्दाखेरि चाहिँ नि महिला कमजोर देखेको हुन्छ हाम्रो डाटाहरूले पनि किन धेरै जस्तो अहिले त धेरै धेरै कम भइसकेको छ यो होइन उन् उन्नाइस भन्दा आज यो चाहिँ दुई हजार हामीले हेर्ने भने धेरै कम देखिन्छ महिलाहरू पनि स्वास्थ्य रूपमा चाहिँ नि अगाडि बढेको देखिन्छ आर्थिक रूपमा पनि प्रबल भएको देखिन्छ तर आर्थिक पनि एउटा एकदम ठुलो कारण हो जसको कारणले गरेर महिलालाई चाहिँ हिंसा बढी हुने र अर्को कुरा महिलालाई हिंसा हुँदाखेरि चाहिँ तपाईँको खाली पीटेर मात्रै हिंसा हुने होइन ऊ मानसिक रूपले पनि पीडा भइरहेको हुन्छ अब तपाईँले हेर्नुहुन्छ भने स्वास्थ्यमा कसरी असर पर्छ भन्ने कुरामा चाहिँ नि जब ऊ उसले आफूले बच्चा राख्ने कि नराख्ने होइन उसले बच्चा कतिखेर चाहन्छ बिहा गर्ने पनि उसलाई यति दबाव आइरहेको हुन्छ कि अब एक वर्ष पुगिसकेपछि झन् के, के बाजुपनको कुरा हो कि भनेर चाहिँ नि कुरा गरिरहेको हुन्छ त्यसले पनि ऊ वास्तवमा उसले चाहिरहेको हुँदैन होइन बच्चा जन्माउन अहिले चाहिरहेको हुँदैन आफ्नो चाहिँ क्यारियरलाई अगाडि बढाउन चाहिरहेको हुन्छ त्यस्तो बेलामा चाहिँ त्यो मानसिक पीडा पनि उसलाई एकदम हुन्छ जसले गर्दा स्वास्थ्यमा असर पर्छ कसरी मानसिक स्वास्थ्यलाई असर पर्छ किन भन्दाखेरि उसलाई खाना खान मन नलाग्ला चिन्ता भइरह्ला घर जान पनि मन नलाग्ला अब बेलुका गइसेपछि फेरि कुरा सुन्नु पर्ला अब भनेर उसलाई त्यो चिन्ता भइरह्ला वा चाहिँ नि उसले चाहिँ नि यौन शोषणको पनि त्यसमा सामना गर्नुपर्ने पनि हुनसक्छ होइन किन भन्दाखेरि जतिखेर पुरुषले भन्यो वा चाहिँ जतिखेर अरुको इच्छा भयो त्यसपछि मात्रै महिलाले गर्ने भन्ने कुरा हुँदैन हामीले अहिले आएर चाहिँ नि आफ्नो शरीर आफ्नो अधिकार भनेर पनि हामी त्यो आवाज उठाइरहेछ सशक्त रूपमा चाहिँ देशभरि नै एउटा चाहिँ अन्तर्राष्ट्रिय निकायमा पनि उठिरहेको बेलामा चाहिँ नि एउटा महिलाले आफ्नो शरीरको पनि कसरी उसले चाहिँ आफ्नो शरीरमा हुने कुनै पनि कुरामा चाहिँ नियन्त्रण ऊमाथि नहुँदा पनि उसलाई मानसिक पीडा हुन्छ मानसिक पीडा हुने सोझै त्यो स्वास्थ्यमा चाहिँ एकदम असर पर्छ खानादेखि लिएर होइन सबै कुरा सुत्केरी हुन्छन् सुत्केरी हुँदाखेरि उसले राम्रो चाहिँ खाना खाना पाएन भने राम्रोसँग उसको चाहिँ हेल्थको चाहिँ कसरी चाहिँ उसलाई चाहिँ राम्रोसँग हेरिदिएन विचार गरिदिएन भने पनि त्यो स्वास्थ्यमा असर पर्न आउँछ त्यसले चाहिँ नि तपाईँको तुरुन्तै असर देखाउँदैन तर त्यसले लामो समयपछि त्यसको असर बिस्तारै देखाउन थाल्छ त्यस्ता यहाँले भनिरहनुभएका बिरामी अथवा केसहरू यहाँले डिल गर्नुभएको छ भेट्नु भएको छ अवश्य पनि किन भन्दाखेरि तपाईँको चाहिँ नि म नेपाल पर्य अगाडि नै तपाईँले भन्नुभयो एघार वर्षदेखि म आबद्ध छु र मैले चाहिँ नि नेपाल पर्या नियोजनसँग एकदमै युवा अवस्थादेखि नै मैले पर्यावार योजनसङ्घमा चाहिँ आबद्ध भएर आफूले काम गरे हो जतिखेर द्वन्दकालको बेलामा पनि म चाहिँ दैलेखमा तपाईँको चाहिँ नि बैतडी डोटीमा जब म गएको थिएँ त्यो बेलामा चाहिँ नि त्यतिखेर त्यस्तो पहाडी क्षेत्रहरूमा द्वन्द्व कालमा जाँदाखेरि पनि अलिकति मान्छेहरू हिचकिचाउँथेँ त्यस्तो बेलामा जाँदाखेरि स्वास्थ्यको पहुँच एकदम कम थियो अहिले पनि हामीले हेर्छौँ भने पनि ती विकट ठाउँहरूमा स्वास्थ्यको पहुँच एकदम कम छ र त्यो बेलामा झनै तपाईँको चाहिँ नि डक्टरहरू नभेटिने होइन किन भन्दाखेरि द्वन्द्वको कारणले पनि नभेटिने र तपाईँको पहाडी ठाउँहरूमा अलिकति विकट ठाउँहरूमा त्यति मान्छेहरू जहान चाहँदैनन् हामी गोष्ठीकै कुरा गरौँ जे कुरा गरौँ सहरमै बढी केन्द्रित हुन्छ हो त्यतिखेर चाहिँ उनीहरूलाई मानसिक पीडा भइरहेको बेलामा अब कहाँ गएर के कुरा गर्ने यसो साथीसँगैसँग कुरा गरौँ आफ्नो चाहिँ मनको कुरा राखौँ भन्दाखेरि पनि उनीहरूले चाहिँ नि त्यो ठाउँहरू नपाउने र हामी गएर हामीले सडक नाटकहरू देखाएका छौँ त्यो सडक नाटक देखाउँदाखेरि ती महिलाहरू जुन भक्का नफुटाएर चाहिँ उनीहरू रुन्थे त्यसले पनि म चाहिँ अनुमान लगाउन सक्छु कि उहाँहरू कति चाहिँ नि पीडित हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ कति गाह्रो थियो किनकि नबोले पनि त्यो महिला एउटा तपाईँको चाहिँ सडक नाटक हेर्दैमा भक्कान फुटेर चाहिँ रुनुपर्ने हामी फिल्म हेर्छौँ नि हामी पनि हेर्छौँ हामी पनि रुन्छौँ किन रुन्छौँ भन्दाखेरि के त्यो भावुकतामा हामी बग्छौँ के चाहिँ हामीलाई त्यो घटना घटेको हुन्छ तर सहरमा बस्ने साथीभाइहरूले चाहिँ नि आफूलाई घट्यो भन्दैनन् अरूले अरूले भनेको भनेर चाहिँ कुरा गर्छन् होइन तर हाम्रो चाहिँ दुर्गम क्षेत्रमा बस्ने दिदीबहिनीहरूलाई र अझै म भन्छु अहिले त अलिअलि पुरुषहरूलाई पनि होइन दाजुभाइहरूलाई पनि अलिअलि पीडा चाहिँ नि छ तर स्वास्थ्यमा ठुलो असर चाहिँ एकदम पर्छ र यसले चाहिँ नि तुरुन्तै नदेखाउला तर दीर्घकालीन चाहिँ अलिक एकदमै पर्छ अलिकति त्यो हाम्रो जुन हाम्रो सामाजिक र व्यावहारिक एउटा परिवारभित्रको पारिवारिक चालचलतिर कुरा ती फर्किनु त्यसले कतिको असर गर्छ भनेर जस्तो हुन्छ नि घरमा अब महिला सदस्य कुरा गर्ने हो भने महिला अथवा छोरीलाई अब धेरै ठाउँमा सुध्रिँदै गएको होला तर पनि महिला सदस्यले सबैलाई खुवाएर खानुपर्ने छोर खाना कम मात्रा में चाल मैं चाहिए इसमें अलग मनला हमी धे बिकट ठावहे कुरा कर तथ्यांग हम भेला जानू, जानू बड़ी चाहिए सहरी क्षेत्र में कुराहरू किन भन्दाखेरि हामीले यो गाउँ घरमा देखिरहेका छौँ भनेर होइन गाउँतिर झन् बढी अवेर गर्न खोजिरहेका छौँ तर सहरमा यो पीडा महिलामा धेरै छ सहरमा हुनुको कारण के भन्छ महिला फेरि सक्षम भएरै हो है फेरि थाहा पाइ भयो हिजो जाँदाखेरि तपाईँको समाजको डर होइन लाज लाग्ने म त एकदम एजुकेटेड छु म त चाहिँ नि यस्तो चाहिँ ठाउँमा एकदम काम गर्छु म यो ठाउँको डाइरेक्टर छु, छु। ला ला वा म यो ठाउँमा अफिसर छु मलाई यस्तो कुरा भइरहेको छ भनेर मेरा साथीभाइले थाहा पायो भने मलाई के होला मलाई त लाज हुन्छ भनेर सहने तपाईँले जुनै पनि घटना हेर्नुहोस् न हामीले दुई चार वर्ष अगाडिको चाहिँ नि डिआइजीको घटना हेरौँ वा अरू घटनाहरू हामीले हेऱ्यौँ भने पनि कहाँ भइरहेछ त होइन एटा सूर्य कुर्ता लगाए हिड़ने महिला मत बड़ी हिंसा होतेन तर ज छोटो लुगा लगाकर हिड़्सं उसको चाहिए उस बड़ी हिंसा होने कुछ में चाह मब्जेक्शन कर दृष्टिकोण को फरक हो त्यो लुगा छोटो लगाएर हिँड्दैमा अलिकति चडक भडक भएर हिँड्दैमा उसलाई हिंसा हुने होइन तपाईँ हेर्नुहोस् न बाहिरबाट विदेशबाट आइरहेको युवतीहरू हाम्रै नेपाल सरकारको तहबाट बसेका खटिएका चाहिँ प्रहरीहरूबाट चाहिने बलात्कारित हुन्छ भनेको यो कुरा यसमा जोड्न सकिन्छ गाउँ यही जुन समस्याको हामी कुरा गरिरहेका छौँ यो स्वास्थ्य समस्या लगी विभेदका कारण यो चाहिँ गाउँतिर छ होला दुर्गम भेगा मात्रै छ होला भन्दा भन्दै पनि यो सहरमा छ यो तपाईँले भन्नुको उदाहरण यसमा जोडेर पनि भन्न सकिन्छ नि होइन छ पन छ र यसलाई पनि हामी मैले भन्न खोजेको कि हामीले खालि एजुकेसन नभएको ठाउँ वा चाहिँ जहाँ चाहिँ अलिकति महिलालाई बढी दबाएर राखेको ठाउँहरू छ ती ठाउँमा मात्रै होइन महिला हर ठाउँमा हर कुनामा चाहिँ नि भकि छिन् उहाँ चाहिँ नि उनीहरू चाहिँ नि पीडामा छन् हामीसँग एकजना सहभागी हुनुहुन्छ उहाँको कुरा किसान हामी सुनौ शङ्करराज नहर नहरी हुनुहुन्छ तनहुँबाट शङ्करजी कार्यक्रममा स्वागत छ हजुर यहाँलाई पनि धन्यवाद र हाम्रो अनुसमा सिजापतिलाई पनि मेरो स्वागत छ धन्यवाद छ शङ्कर धन्यवाद हजुर यहाँ अनुजीलाई मेरो एउटा प्रश्न छ म एउटा सञ्चारकर्मी भएको हैसियतले पनि महिला हिंसा भनौ महिला स्वास्थ्य भनौँ होइन महिला सचेतनाका कुराका नामका धेरै धेरै नाराहरू हामीले उरालेको पाइएको छ सडकमा र उहाँहरूलाई नै भजाएर चाहिँ एउटा कमाइ खाने भाँडो बनाउनेहरू पनि हाम्रो देशमा धेरै देखिएको छ यसको अन्त्यको यसको अन्त्य कसरी गर्न सकिएला र वास्तवमा के एउटा महिला भनेको एउटा आधा आकाश ढाकिएका महिलाहरू पुरुष र महिला समान भनिए तापनि कानुनले व्यवहारले त्यो पटक्कै छैन यसको अन्त्य के कसरी गर्न सकिएला शङ्कर शङ्करजी धन्यवाद प्रश्नको लागि र तपाईँले एकदमै महत्त्वपूर्ण प्रश्न एक महत मलाई राख्नुभएको जस्तो मलाई लागिरहेको छ Uh, किन भन्दाखेरि महिलालाई मात्रै हामीले महिला मैले अघि सुरुवातको उसमा पनि मैले भनेको छु कि महिला मात्रै पीडित हुँदैनन् होइन पुरुष पनि त्यसमा चाहिँ नि भइरहेको छ हामीले जहिले पनि त्यो चाहिँ त्यो पाटो हामीले बिर्सिरहेका छौँ त्यही भएर यो लैनिक हिंसाका कुराहरू वा विभेदका कुराहरू अन्त्य गर्नको लागि हामीले सम्मान रूपमा महिला र पुरुषलाई सम्मान रूपमा अझै अहिले चाहिँ तेस्रो लिङ्गी हामी सबैलाई चाहिँ सम्मान रूपमा हेऱ्यौँ र यसको चाहिँ बहस हामीले नयाँ ढङ्गले चढायौँ भने यो अन्त्य हुन्छ एउटा पाटोलाई मात्रै त हामीले छुँदै गयौँ किनकि म पर्यान्योजनकै पनि तपाईँलाई चाहिँ एउटा उदाहरण दिन सक्छु नेपाल पर्यान्वजन सङ्घले ने पचपन्न वर्षदेखि चाहिँ महिलाको स्वास्थ्यमा यौन तथा प्रजनन स्वास्थ्यमा काम गर्दै आइरहेको छ तर त्यो त्यति जति सोचेको जस्तो यो पचपन्न वर्षमा एउटा ठुलो फड्को मार्नुपर्ने ठाउँमा हामीले त्यो ठुलो फड्को मारेको चाहिँ हामी भेट्दैनौँ केही हदसम्म कमी भएको छ तर ठुलो फड्को मारेको देख्दैनौँ त्यही कारणले हामीले दुई हजार आठदेखि चाहिँ नि पुरुषको पनि यौन तथा प्रजनन अधिकारमा भनेर हामी काम गरिरहेका छौँ फड्को मार्न नसक्नुको कारण के त्यही हामी एउटा पाटोलाई मात्रै छोइरहेको छौँ छो। घरमा त अघि तपाईँले पनि अगाडि प्रश्न मलाई सोधिरहनु भएको थियो महिला मात्रै पीडित हुने कुराहरू वा महिलाको भन्दा महिला मात्रै होइन त्यसमा कसले गरेर आएको छ भन्दाखेरि त्यो घरभित्र भएका हरेक सदस्य सदस्यमा सदस्य त पुरुष पनि पर्छ नि त भन्दाखेरि त्यो पुरुषलाई हामीले सक्षम बनाउन सकेको भए र उनीहरूलाई चाहिँ यो ज्ञान दिन सकेको भए उनीहरूलाई दुइटालाई चाहिँ सँगसँगै एउटा काउन्सिलिङ गर्न सकेको भए सायद हामीले ठुलो फड्को मार्थ्यौँ कि त्यही एउटा पाटोलाई मात्रै हामीले जहिले पनि हेरेर हुँदैन र म शङ्करजीको प्रश्नमा चाहिँ नि एकदमै त्यो कमाइ खाने भाँडा बनाइरहेछन् भन्ने कुरामा भन्दा पनि महिला र पुरुषलाई चाहिँ बराबर रूपमा र हक अधिकारमा चाहिँ हामीले हेर्नुपर्छ भन्ने जुन प्रश्न छ त्यो अवश्य पनि गर्नुपर्छ अघि यहाँले भन्नुभएको थियो म अब जुन स्वास्थ्य समस्याको कुरा अथवा हिंसाको कुरा जे आए पनि महिला भनेपछि महिलातिर बुझिन्छ विवाहिततिर बुझिन्छ भनेर भन्नुभएको थियो होइन युवाको कुरा आउँछ अविवाहित किशोरीको कुरा आउँछ होइन त्यसमा चाहिँ कस्तो खालको कुराहरू आउँछ जस्तो अविवाद किशोरीहरूको कुरामा स्वास्थ्यकोमा जाउँ न त्यता त्यता चाहिँ कस्तो खालको समस्या स्वास्थ्य समस्या किशोरी का युवा किशोरी युवाहरूमा उनको चाहिँ पाला गी सुनु हजुर रेडी हो त सुनु हजुर जाके छल्का चलगा हैन यता मिल्कै ना म खानचिन त पहिले गुडो गय्छ होइन न अर्को लेटा अर्को लेटा ओ लेन टिपेरले लाचाइ गरे बाहिर गडा पुर्याइछ